दुई सालको चुनाव नेपाली कांग्रेस नेकपा एमाले र नेपाल सद्भावना पार्टीको संयुक्त सरकारले दुई हजार पचपन्न माघ चार गते प्रतिनिधिसभा विघटन गरी आम निर्वाचन गर्ने निर्णय गर्यो हाम्रो पार्टी राजनीतिक स्थिरता र राष्ट्रिय स्वाभिमान एमालेको बहुमतका निम्ति सूर्यमा मतदान भन्ने नाराका साथ चुनावी मैदानमा अघि बढ्यौँ दुई स्थान मध्ये त्यस निर्वाचनमा हामीले एक स्थानमा उम्मेदवारी दिएका थियौँ हामीले राष्ट्रिय जनमोर्चालाई छ र संयुक्त जनमोर्चालाई पनि तीन स्थानमा समर्थन गर्यौँ निष्पक्ष र धाँधली रहित चुनाव सम्पन्न गर्न गठित सरकारकै पालामा पनि कांग्रेसले प्रहरी प्रशासन संचार माध्यम र सरकारी स्रोत साधनको अत्यधिक दुरुपयोग गर्यो चुनाव एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेबारे विवाद भइरहेको थियो सुरक्षा निकायसँग पनि सल्लाह गरी एमाले र काङ्ग्रेसका मन्त्रीहरूले अर्थ मन्त्रालयमा बैठक गरेर एकै चरणमा चुनाव गर्ने सहमति बनाइरहेका थियौं त्यसै बेला एक्कासी निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने घोषणा गर्यो निर्वाचनका सम्बन्धमा भएको समझदारी विपरीत काङ्ग्रेसबाट भएको व्यवहार देखेर एमालेका हामी चार मन्त्रीले अब राजीनामा गरौं भनेर रा पार्टीमा प्रस्ताव लगेका थियौं पार्टी अध्यक्ष मनमोहन अधिकारीले यस्तो कुरामा राजीनामा गरिहाल्नु हुँदैन भन्नुभयो काङ्ग्रेसीहरू मतदान केन्द्र घटाउने बुथ कब्जा गर्ने र प्रहरी प्रशासनको निर्लज दुरुपयोग गर्ने अत्यन्तै घटिया काम गर्न समेत पछि परेनन् र दुई सालको संसदीय निर्वाचनमा पनि काङ्ग्रेसले सत्ताको दुरुपयोग र धाँधरी गरेकै थियो दुई हजार निर्वाचनमा अघिल्ला दुई निर्वाचनमा आफैले गरेको धाँधेलेलाई मात गर्ने गरी काङ्ग्रेसले प्रधानमन्त्री पद र गृह प्रशासनको चरम दुरुपयोग गर्यो म यसअघि दुईपटक मोरङ क्षेत्र नम्बर दुईबाट विजयी भएको थिएँ पार्टीले यसपटक पनि मलाई मोरङ क्षेत्र नम्बर दुईबाटै उम्मेद्वार बनाउने निर्णय गर्यो जिल्ला पार्टी र विशेष गरी मोरङ क्षेत्र नम्बर एकका साथीहरूले तपाईँ क्षेत्र नम्बर एकबाट पनि उठ्नुपर्छ भनेर मलाई दबाब दिन थालेका थिए यो कुरा केन्द्रमा पनि आइरहेको थियो हामीले यस्तो गर्नु हुँदैन अरू कमरेडहरू उठाउनुहोस् भन्ने सल्लाह पठाइरहेका थियौँ सरकारमा भएको हुँदा हप्ताको दुई दिन चुनाव प्रचार गर्न म मोरङ क्षेत्र नम्बर दुईमा पुग्थेँ अरू समय काठमाडौँमै बसेर अर्थ मन्त्रालयको काम हेर्थेँ म विराटनगरमै भएको बेला क्षेत्र नम्बर एकका साथीहरूले तपाईँ क्षेत्र नम्बर एक बाटो समेत उठ्नैपर्छ भनेर दबाब दिइरहनु भएको थियो यो एउटा समस्या बन्यो र यसको समाधान गर्न झापाबाट केपी ओलीलाई बोलाइयो उहाँले पनि एक नम्बर क्षेत्रका साथीहरूलाई सम्झाउनु उहाँले एउटै सरकारमा प्रधानमन्त्री पछिको दोस्रो स्थानमा रहेको व्यक्तिले प्रधानमन्त्रीका विरूद्ध लड्नु हुँदैन यो संयुक्त सरकारको भावना अनुरूप पनि हुँदैन त्यसैले अरू नेताहरूलाई लड्नुहोस् भन्नुभयो यति सबै कुरा भइसकेपछि यो विषय शान्त भयो होला भन्ने लागेको थियो म दुई नम्बर क्षेत्रमा चुनाव प्रचारमा थिएँ त्यहाँबाट फर्किने क्रममा कानुन व्यवसायी उमेश न्युपानेले फोन गरेर दाईको नाम त दुवै निर्वाचन क्षेत्रबाट घोषणा भयो नै भन्नुभयो मैले होइन होला भने पछि रेडियोमा समाचार सुन्दा त केन्द्रीय कार्यालयको विज्ञप्ति भन्दै मोरङ क्षेत्र नम्बर एक र दुईबाट पार्टीको उम्मेदवारमा मेरो नाम प्रसारित भयो मलाई एक वचन पनि नसोधी दुवै क्षेत्रबाट मेरो उम्मेदवारीको घोषणा भएछ पार्टीको निर्णयलाई सिरोधार्य गर्दै मैले दुवै निर्वाचन क्षेत्रमा मैले उम्मेदवारी दाखिला गरेँ निर्वाचन सकिएपछि यो कसरी भयो भनेर भा बुझ्दा ईश्वर पोखरेलले मोरङबाट धेरै दबाब आयो र तपाईँको नाम दुवै क्षेत्रबाट घोषणा भएको हो भन्नुभयो क्षेत्र नम्बर एकबाट पनि उम्मेदवार भएपछि धेरै समय यही क्षेत्रमा लगाउनुपर्छ भन्ने सोचेर मैले दुई नम्बरका साथीहरूलाई अब दुई नम्बरमा प्रचार प्रसार गर्ने जिम्मा तपाईँहरूको पार्टीले क्षेत्र नम्बर एकबाट पनि उठाइदिएको छ म त्यहाँ एकसरो घुम्छु भने मोरङ एक नम्बर क्षेत्रका सबै गाउँमा एकपटक पुग्नेसम्म पनि समय थिएन एक नम्बर क्षेत्रमा सहयोग गर्ने पार्टीको बुद्धिजीवी विभागबाट गुरु न्याउपाने र भीम न्याउपाने आउनुभएको थियो क्षेत्र नम्बर एकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग टक्कर पर्ने केही साथीहरूलाई लिएर मैले प्रचार सुरु गरेँ सुरुमा त रङ्गेली बजारमा मेरो कार्यक्रम राख्नसम्म पनि त्यहाँका मानिसहरू डराएका थिए धेरै मुस्किलले साठी सत्तरीजना मानिस भेला पारेर मैले आफ्ना कुरा राखेँ त्यहाँका कति बुजुर्ग मानिसहरूले त छुट्टै भेटेर भने यहाँ त काङ्ग्रेसी आतङ्क छ काङ्ग्रेसको विरोधमा र तपाईँसँग हिँडेको देखियो भने प्रशासनले झुट्टा मुद्दा लगाई यातना दिन्छ यहाँको प्रहरी कार्यालय त काङ्ग्रेसको कार्यालय जस्तै छ मैले पनि त्यो अनुभव गरिरहेकै थिएँ मैले काङ्ग्रेसको यो आतङ्क तोड्छु भन्ने अठोट गरेँ मोरङ क्षेत्र नम्बर मा नेपाल सद्भावना पार्टीका मानिसहरू काङ्ग्रेसका कट्टर विरोधी रहेछन् उनीहरूलाई पनि कांग्रेसले का कांग्रेस बहुतै दुःख दिएको रहेछ प्रशासनले झुट्टा मुद्दामा फसाएर यातना दिएको रहेछ त्यसकारण उनीहरू काङ्ग्रेस र गिरिजाप्रसाद कोइलासँग चिडिएका थिए मैले उनीहरूको सहयोग लिएँ मेरो प्रयासले एमालेका पक्षमा लहर ल्यायो हिजोसम्म रङ्गेलीमा मेरो नजिक आउन डराउनेहरू एमालेमा प्रवेश गर्न थालेँ मैले हाम्रो पार्टीमा प्रवेश गर्न चाहनेहरूलाई टिका लगाएर स्वागत गरेँ रङ्गेलीका व्यापारी घरनाका साठी सत्तरीजना मारवाड युवाहरू एमालेमा प्रवेश गरे मानिसहरूले कस्तो अद्भुत परिवर्तन गर्नुभयो भन्न थाले यो कांग्रेस काङ्ग्रेस आत्तियो र प्रशासनको दुरूपयोग गर्न थाल्यो उनीहरूले व्यापारीहरूलाई आतङ्कित पार्न थाले तर म आफ्नो अठोटमा दृढ थिएँ मैले रङ्गेलीलाई नै प्रचारको केन्द्र बनाएको थिएँ म त्यहाँ विभिन्न ठाउँका मानिसहरूको भेला बैठक गराइरहन्थेँ म र मेरो श्रीमती त्यहीँको धर्मशालामा बसेका थियौँ एक दिन विराटनगरबाट आएको प्रहरी अधिकृत सहितको टोलीले हजुरहरू यो धर्मशालामा बस्न मिल्दैन धर्मशाला छाड्नुहोस् भन्न थाल्यो मैले किन भनेर प्रश्न गर्दा उनीहरूले माथिको आदेश छ भने मैले म यो देशको अर्थमन्त्री हुँ म म मन्त्रीमण्डलमा प्रधानमन्त्री पछि दोस्रो स्थानमा छु मैले थाहा नपाउने तपाईँहरू कसरी माथिको आदेश थाहा पाउनुहुन्छ को हो मलाई रङ्गेली छोड भन्ने भने काङ्ग्रेसहरू आफ्नो स्वार्थका लागि कतिसम्म तल गिर्दा रहरहेछन् र प्रहरी प्रशासनको कति दुरुपयोग गर्दा रहेछन् भन्ने त्यही स्पष्ट भयो बहालवाला मन्त्रीलाई त उनीहरूले यस्तो व्यवहार गरे भने अरूलाई के गर्न बाँकी राख्छन् होला र प्रचारका सिलसिलामा म एक नम्बर क्षेत्र अन्तर्गतको एउटा भित्री गाउँमा गएको थिएँ गाउँ प्रवेश गर्ने ठाउँमै तरबार भाला र ठुला ठुला लाठी लिएर चालिस पचासजना लठैतले हामी इमालेलाई गाउँ प्रवेश गर्न दिँदैनौँ भन्न थाले त्यहाँ प्रहरीको पनि राम्रै जत्ता थियो उनीहरू त्यहाँ कसरी पुगे मैले थाहा पाइनँ तर प्रहरीहरू मलाई गाउँ प्रवेश गर्न नदिने उशृङ्खल हुलाई केही गर्दैनन् केवल मन्त्रीज्यूको सुरक्षाका लागि आएका हौं भन्छन् वास्तवमा उनीहरू हुलदङ्गालाई आठ दिन त्यहाँ आएका रहेछन् एमालेको नेता देशको अर्थमन्त्रीलाई निर्वाचनमा उम्मेद्वार हुँदा पनि जनतासँग भेट्नै नदिने काङ्ग्रेसहरू यस्तो निकृष्ट काम पनि गर्दा रहेछन् काङ्ग्रेससँग जनताको मन रिजाउने कुरा केही थिएन कुरा र तथ्यबाट जित्न नसक्ने भएपछि मलाई जनता समक्ष पुग्नै नदिन उनीहरूले यस्तो अशोभनीय काम गर्न थाले चुनावको सुरुमा सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहले एउटा प्रस्ताव राख्नुभएको थियो चुनावको सुरुमै उहाँले मोरङको क्षेत्र नम्बर एकमा उठेको हाम्रा पार्टीका उम्मेद्वारलाई उम्मेदवारी फिर्ता गर्न लगाई हामी तपाईँलाई समर्थन गर्छौँ तपाईँहरूले मोरङ सात नम्बरबाट तपाईँको पार्टीका उम्मेद्वारलाई उम्मेदवारी फिर्ता गर्न लगाई हामीलाई समर्थन गर्नुहोस् भन्ने प्रस्ताव मसँग राख्नुभएको थियो एउटै मन्त्री परिषदमा भएकाले प्रायः भेट भइरहन्थ्यो गजेन्द्रबाबुले मेरो प्रस्तावमा राम्ररी विचार गर्नुहोस् यसपटक गिरिजालाई एक नम्बर क्षेत्रबाट हराउन सकिन्छ भनिरहनु भएको थियो यो कुरा मैले महासचिव र केपी ओरीलाई भनेको थिएँ तर कार्यान्वयन गराउन सकिएन मोरङ एक नम्बर क्षेत्रमा सद्भावना पार्टीलाई भोट दिने छ सात हजार मतदाता रहेछन् यिनीहरू काङ्ग्रेससँग ज्यादै चिडिएका थिए यदि उनीहरूको समर्थन लिन सकेको भए यो मत एमालेमा आउँथ्यो त्यसबाट हामीले जित्न सक्ने रहेछौँ एक नम्बर क्षेत्रमा गिरिजाको विरोधमा चान्चुन उम्मेद्वार होइन राष्ट्रिय स्तरकै उम्मेद्वार दिनुपर्छ भनेर पार्टीले मलाई उम्मेद्वार बनायो तर त्यसअनुरूप अरू काम भने भएन मलाई उम्मेद्वार बन्नैपर्छ भने अडान लिने मोरङ जिल्ला कमिटीले क्षेत्र नम्बर एकमा विशेष ध्यान दिन सकेन गिरिजाप्रसाद कोइरालासँग निर्वाचन हार्नु अस्वाभाविक थिएन निर्वाचन सम्पन्न भइसकेपछि संसदमा एक डाक्टर प्रकाश लोहनीले प्रधानमन्त्रीका विरुद्ध पनि तपाईँले सोह्र मत ल्याउनु भएछ पाँच छ मात्रै कम हो यो त तपाईँको जित हो भन्नुभयो को को को दुई हजार सालको चुनावको मेरो कथा अझै सकिएको छैन मैले मोरङ क्षेत्र नम्बर दुईमा प्रचार प्रसार गर्नका लागि जान पाएको थिएन प्रचार प्रसारको सबै काम स्थानीय साथीहरूलाई जिम्मा दिएको थिएँ साथीहरूले राम्ररी प्रचार प्रसार गर्नुभएको थियो त्यहाँबाट नेकपा एमाले नजित्ने कुरै थिएन चुनाव सम्पन्न भयो मतगणना सुरु हुन थाल्यो मतगणनाको सुरुवातसँगै मेरो मत धेरै आउन थाल्यो त्यसपछि काङ्ग्रेसीहरूले उत्पात मचाउन थालिहाले काङ्ग्रेसका उम्मेद्वार बसन्त भट्टराई मतगणना गर्न नदिने कसरतमा लागे उनले खुलिया मतदान अधिकृतलाई धम्काउन थाले प्रहरी प्रशासनले पनि उनैलाई साथ दियो प्रधानमन्त्रीबाट मतदान अधिकृतलाई काङ्ग्रेसका उम्मेद्वार बसन्त भट्टराईलाई विजय भएको घोषणा गरिदेऊ भरतमान मुद्दा लड्दै गर्छन् भनेर फोन गर्नुहुने रहेछ गिरिजाप्रसाद कोइरालाका आफन्त बसन्त भट्टराईले गिरिजाप्रसाद कोरेलालाई मैले अहिले पनि नजित्ने जसरी पनि जित्नैपर्छ भन्दा रहेछन् त्यसपछि उहाँको फोन आउँदो रहेछ तर यहाँका मतदान अधिकृत मतगणना गराउँछु जे परिणाम आउँछ त्यही घोषणा गर्छु भनेर अडानले बसेका थिए काङ्ग्रेसीहरूले मतदान अधिकृतलाई लगातार धम्क्याउन थाले उनीहरू भएन यो चुनावै बदर गर्नुपर्छ मतपट्टिका फाल्नुपर्छ भनेर उफ्रिन थाले जति गर्दा पनि ती उद्दण्ड काङ्ग्रेसीहरूलाई प्रहरीले नियन्त्रण गर्नै चाहेन मतगणना रोकिएको तिन दिन भइसक्यो सुरु हुने कुनै लक्षण देखिँदैन मैले विराटनगरबाट विष्णु शाहलाई फोन गरेँ उनले नियम कानुन बमोजिम गर्न आदेश दिएका छौँ भने यो समस्या कसरी हल गर्ने होला भनेर सोचिरहेको थिएँ एका बिहानै इटहरी सेनाको ब्यारेकमा पुगे, म कुनै खबर वा फोन नै नगरि गएको थिएँ अकस्मात भए पनि मन्त्री आएपछि त्यहाँका प्रमुखले स्वागत गर्ने नै भए उनले चिया खुवाएर मलाई स्वागत गरे मैले उनलाई तिन दिनदेखि मतगणना नै गर्न नपाएको कुरा बताएँ उनले मुसुक्क हाँसेर भने मन्त्रीज्यू थाहा छ कि छैन तपाईँका विपक्षीहरूले त तपाईँको निर्वाचन क्षेत्रको मधुमल्ला र पथरीमा बुथ कब्जा गर्न खोजेका थिए हामीले त्यस्तो गर्न दिएनौँ तपाईँलाई हराउन कत्रो खेल भएको थियो म उनको कुरा सुनेर बसेँ केही बोलिनँ उनले हुन्छ म अहिले नै आतहत्यारसहित आठ दसजनाको सैनिक टोली पठाइदिन्छु उनीहरूले सबैको रोहबरमा मतगणना गर्ने वातावरण बनाइदिन्छन् भने यटहरी ब्यारेकबाट सेना आएपछि हुलदङ्गा गर्न खोज्नेहरू शान्त भए त्यसपछि मतगणना शुरू भयो र मैले जिते यो त मेरो क्षेत्रमा काङ्ग्रेसीहरूले गरेको नाङ्गो नाचको एउटा कथा हो यस्तो निकृष्ट कार्य मेरो क्षेत्रमा मात्र होइन देशका धेरै निर्वाचन क्षेत्रमा भयो म अर्थमन्त्री स्वयं उम्मेद्वार हुँदा त यस्तो गरियो भने अरू सामान्य उम्मेद्वारलाई काङ्ग्रेसीहरूले कस्तो गरे होला सहजै अनुमान लगाउन सकिन्छ मतदान केन्द्रदेखि मतगणनामा समेत धाँधली गर्न कैयौं घटना भए काङ्ग्रेसको यस्तो व्यवहारले जनतामा संसदीय व्यवस्थाप्रति उदासीनता बढेको हो चित्त नबुझे जनताले निर्वाचनका माध्यमद्वारा सरकार फेर्न सक्छन् र मन नपराएकालाई हराउन सक्छन् भन्ने धारणा जनतामा हराएपछि संसदीय व्यवस्थाप्रति उनीहरू निराश हुनु स्वाभाविक हो एकातिर पार्टी विभाजन र अर्कोतिर काङ्ग्रेसको यस्तो धाँधरीका बावजुद हाम्रो पार्टीले राम्रो मत पाएको थियो चुनावकै बीचमा वैशाख पाँच गति मनमोहन दाजु बिरामी हुनुभयो पार्टीका सबै नेता काठमाडौँ आएर दस दिन जति उहाँको स्वास्थ्य उपचारका क्रममा रोकिनु पर्यो यसले गर्दा चुनाव प्रचारका लागि समय कम भयो हाम्रो पार्टीले आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेका मनमोहन अधिकारीको निधन भएपछि यसबाट पनि प्रतिकूलता नै थपियो नेकपा एमालेबाट फुटेर बनेको नेकपा माले आफूले जित्नुभन्दा नेकपा एमालेलाई हराउन कम्मर कसेर लाग्यो मेरो निर्वाचन क्षेत्रमा पनि मालेलाई भोट दिनुहोस् एमालेलाई नदिने भए काङ्ग्रेसलाई दिनुहोस् तर एमालेलाई नदिनुहोस् भनेर मालेका माले कार्यकर्ताले प्रचार गरे हाम्रो पार्टीले नौ स्थानमा कम उम्मेदवारी पठाएर पनि खसेको कुल मतको तीस दशमलव प्रतिशत अर्थात् सत्ताइस मत ल्यायो दुई स्थानमा उम्मेदवारी दिएको नेपाली काङ्ग्रेसले छत्तिस प्रतिशत अर्थात् बत्तीस मत पायो हामीसँग टुक्रिएर गएको नेकपा माले छ दशमलव चार सात प्रतिशत अर्थात् सात लाख मात्र मत पायो यसले नै के देखाउँछ भने काङ्ग्रेसी धाँदलीलाई रोक्न सकेको भए हामीले कम्तीमा नब्बे स्थानमा सजिलै जित्न सक्थ्यौं यो कुरा पनि प्रष्ट छ पार्टी नफुटेको भए नेकपा एमालेको बहुमत आउँथ्यो त्यसपछि देशको तस्विर नै अर्कै बन्थ्यो जनताले व्यापक सुधार चाहेका थिए यसका लागि उनीहरू सत्तामा परिवर्तन चाहन्थे तर काङ्ग्रेसको बहुमत भएको हुँदा तेस्रो प्रतिनिधिसभाबाट पनि उही काङ्ग्रेसी सरकार बन्यो कांग्रेस के कहले कृष्णप्रसद भट्टाई तो कहीं गिरजाप्रसाद कोरेला अहिल शेरबहादुर देवालय प्रधानमंत्री बनाउने खेल मा में लगे कांग्रेस को आंतरिक कलह तेसरो संविधानसभा असमयम विघटन भारत देश के दुर्गामी परिवर्तन खोजे थे कांग्रेस का कारण ते हो फलस्वरूप अंत संसदीय व्यवस्था नहीं धराप में